धेरै छिमे हौ पार्टी द साँधमा चाहिँ चाहिँ नेवारे म छाया लामो छिउ फुक्क समस्या त छ त्यहाँ केन्द्रीय जिया घामहरूतिर पक्का नभएको छुके मिसोबा अरे छिमे झाते खोलिया चो दशामा राती पार्टीमा नेवारीको लागि चाहिँ पँसठी दिनको थाहा छ समस्या हो यो छिसान सनासन छिटाउँ छिसँग मोपातमा चरातीमा डाक्टर दशन श्रेष्ठी र हजुर ल मलाई राजनीति जब नेपाली भविष्य भएर हामीले दिल्ली तयारी तयारी सभाहरू म अस्ति चलाउनु भएको घटा चुला त विशेषजना चाहिँ दिउँ अनि मनाउँछु एउटा राजधानी दिउँ एउटा घुम्दा 아, 콜덴 아, 인 스베르겐. 아, 식품 일코시노 사이트로 몰라. 한 기타소 교타미 다웨카 빈고 खबर 차라디랍. 어, 우어 프스나에 파치 खबर 템 보내 우나시요. 제 토샤르로 투타미레 고 원인 아니. 스나우에 가제 나제토. एकादिएको दिएको अहिले अहिले चाहिँ छेउ खाउँ दिन्छु ध्या दुई मिनट चाहिँ दिए खाउ व्यक्तिगत खाउँहरूमा भ्या हो चाहिँ यो खुसिनाभित्र सुनि नै रहेछ सर अमेरिका चल्दा छु हौ अथवा छ भिए चाहिँ छुइहाल्छ छुपट्टि मुर्गा अलिक जिउना रोसन श्रेष्ठहरू रोसन श्रेष्ठ चाहिँ यो कुरा अनि यसले चाहिँ घुम्दै घुम्दै सबसङ खाल फल्लोसङ्खालि अनि छ निहरूको सान्दर्भिक म जु छ यो जुन व्यक्ति परिचय व्यक्ति भयो जी जे बनाउँदै यो हिसाबमा इन्जिनियर घर त्यसरी हिसाबमा साइन्टिस्टका चाहिँ यो बढ्नुभयो वैज्ञानिकहरू जान्छ जे होला त यो चाहिँ यहाँ इलेक्ट्रिकल इन्जिनियरिङ हेर्नु गभर्मेन्ट सिभिल इन्जिनियरिङ हेर्दा एसेसन वाटर रिसोर्स इन्जिनियरिङ है मास्टरसन छ अनि अर्बन एन्ड इन्भाइरोमेन्टल इन्जिनियरिङ हेर्छ पिएचडिओ अनि कोर्सको तैली चाहिँ जस्तै हामीले जी बनाउँ डि डिपिएच एनललाई मास्टर्स एनलफलाई जी बनाउँदा चाहिँ डिजास्टर प्रिभेन्सन रिसर्च इन्स्टिट्युटले गर्दाखेरि यो जापानी हो डिजास्टर प्रिभेन्सन सम्बन्धित प्रि डिजास्टर पोस्ट डिजास्टरबारे गए आशा दिएका जापानमा तसमा डिजास्टर दिने दिएसर अब त्यहीँ यो रिसर्च चाहिँ यो धेरै तल हाम्रो जुन डिजास्टर म्यानेजमेन्ट रिसर्च इन्स्टिट्युट छ जे अनुभवको कारणले अहिले स्टाफ चाहिँ नि छौ अपर्चुनिटी चुलामा जो नाइन्टिन नाइन्टी फाइभ पो यो डिजास्टर छ यो दिपा चाहिँ नि गयो गयो किसिममा इन्सर्जेन्सी छु अनि यो प्रब्लमको छु गयो जो एसियामा थियो उनीहरू चाहिँ बच्चा चाहिँ अब फोन खान यसो काम होइन ठो चाहिँ नि जिउ पनि पढाइ सम्बन्धी काम गर्नुभयो र जो पिएचडी चाहिँ अर्बन एन्ड इन्भाइरोमेन्टल इन्जिनियरिङको साथ जो रिसर्च चाहिँ मेनली सुप्या मुभमेन्ट जिया वावरीपट्टि अनि वावरी चाहिँ गुण गेना वाहुरी ऊ क्या यो चाहिँ नि सुक्खाज्यू क्षेत्र खडेरी क्षेत्र बाडी क्षेत्र खुसबहावरी क्षेत्र यहाँ चाहिँ थैपट्टि चाहिँ नि क्षेत्र भँसी त्यो या यो चाहिँ फ्युचर कास्ट ल्याऊ प्रिडिक्सन ल्याऊ जुन चाहिँ उपाटे भएन अरू केही अनसर्टेन्टी हामीलाई चाहिँ अनि हो ज्या या हो उनीहरूले जिटो चाहिँ नि त्यो उपग्रह मार्फत समग्र पृथ्वी यो चाहिँ कनगुली बाउ एमसँगको नापेका यहाँ त भूपग्रह लिया सो हाइ हिनी हो एनआइसिसिआई हो एनवटा एनआइसिसिआई पार्टी जे चाहिँ नि नासा रिसर्च प्रोजेक्ट अहिले बिचमा त होइन अनली पाहुना जी थो ल्यान्ड सर्फेस मर्देन यु ज्यादा चाहिँ अब अहिले यहाँ चाहिँ ठोङ्क नै जी नेसनल ओसेनिक एट्मोस्फियरिक एडमिनिस्ट्रेसन खेराइ नोर खेला है हो चाहिने अर्थ साइन्स यो वान अफ द लार्जेस्ट रिसर्च इन्स्यु छ अमेरिका युथ एडभालको दृष्टि छ जु अनु चाहिँ साइन्टिस्टहरूमा निकाय छ ठो चाहिँ युवती व्यक्तिगत लिएर अहिले एजु सानो मतलब थ नेवार जु कारण होइन जुटा नेवार चाहिँ समग्र समाज मुख्य हुन्छ गैर जे जङहरू थिक्मै सकलस थिएँ जुटा नौ चाहिँ चासो दिन्छु यो जुटा देख्छु हिजो आउनु अहिले फरक चाहिँ गैर कार सायद सिक्किमै त चाहिँ नेवार भाइहरू नयाँ भुटेको छ दिपिजीको जी अठाउँको जी छेउने भुक्कै छ एजुका न जी मचले नेवार भाइहरू आउँछ दिपा शनिले उयो भुका अलि बिस्तारो चाहिँ नि नेवार भाइहरूलाई आएको छ ओज्यूले झिडा चाहिँ नि गयो अव अवसर अव चुल्हा छ नेवार भाइ मुठुपे अथवा नेवार समाजीबारे मुसुटी कम्युनिटी पनि छ नेवार पनि त सोही दृष्टिकोण हो नेवा समाज नेवा समाज दिने चाहिँ फेरि पनि भए अन्न चाहिँ जुइपट्टि बु वहाँ बिट सोहीपट्टि वहाँ बिठा सोही बु मिसम्याच छ को मिसम्याच दिए अनुभव ल्याएको चाहिँ मोटाहरू वो त को कारण यहाँ छुट्छ जे ने भाइमा ठुलो मुनाउँदै त नेवाई भर्सन् कि के त कुरा अन्न हजुर चाहिँ विजय लामो दिए नाम विजय लामो दिए अहिले तर दिपा जवाब भर्चा राजनैतिक रूपमा सियाउ ल समस्या सियामा ऊ जे चाहिँ छुट्टु लगाएर आएको छ मिसकन्सेप्सनै उख समाजले मिसकन्सेप्सनै उख अनेक खासै हो र राजनीतिक रूपमा नै वा त चाहिँ नि यो विभेद इलाका तिर्फ फसिया भएर अनि जे ठाउँपट्टि एक्सप्रेसनको चाहिँ नि इलेभेनै थियो अलिक किसिमको चाहिँ नि जिम्मेन्टमा विभाग अहिले आफू थोर सवालले चाहिँ जी तपाईँको सुविधाहरू खो जस्तै खुवा राजनीतिक बिच हो म नेवारिय नेवार विषय पाके डिजाइन विभिन्न विषय राजनीतिक रूपमा सोच्दै गएर आएको छ सिक्नै सक्छु र मतलब नेवार हाम्रो देउपट्टि पोजिसन जे एक्सपिरियन लैहाल्छु उहाँ जे चाहिँ उकेपछि छ जे कल फरक आएको छ जस्तै म पढाएको थिएँ कला राजभाइलाई उस पढिहाल्दिनँ म पचाइ नै आज जे भएर तर संविधानिक समस्या बाटो समस्या अनेक अनेक खण्डहरूमा म चिन्छ यो चाहिँ गनाउँको डेभलप ल गनाउँ चाहिँ विकास योजना गन्थालाको चाहिँ यहाँ समाजको समस्या लागेको छु किन्छ ऊ सिउएफी दोहोऱ्याइन्छु नि मान्छु नि जे खण चाहिँ छुर्का रहेछ फिथि राजनीतिक परिवर्तन झुझौँ भयो ऊ परिवर्तन झुझौँ हो राजनीति चाहिँ छ छ फेज मेउ फेज भने कि स्टेबल जिम्मा छार्का रहेछ नि त्योपट्टि बुढ प्रब्लम ऊ प्रब्लम अनपरिवर्तन यना नु केही चाहिँ ऊ हिङ्गो थाहा छैनमा प्रगति हो नै होइन अहिले झिटोकै सिल्ने एक्सपेक्टेसनको तर झिसल सुक्खा नसकेका भएको छ हरेक परिवर्तन स्थिति छ झन् सेनाउ हुन्छौँ हामीलाई त्यो स्थिति सेना हुन्छौँ यो समग्र रूपमा सोधेका छ केही चाहिँ असर गेज्यावा कम्युनिटी र लाटो देखाएर नेवा कम्युनिटी त चाहिँ नि छेउ किसार मल्टिडिमेन्सनल प्रेसर देखाएर ऊ किसिमको चाहिँ अब अवस्था लागेको छ एबस्ट्राटीको दिन पञ्चायतमा पक्ष चाहिँ जस्तै सोनिक सोनिकले नेवादै पक्र सोनिकले जग्गा मेमले थाहा छैन लिएन गयो भन्छ चाहिने सभ्य बस्तीहरूपट्टि हुन दैचौँ खोधक ठासे नेवाते पकड्दो ऊ ठासे उहाँ नेवादैछ ऊ क्षेत्र थमेसा हट्दै आऊ अब छुमहरू खासै नेवार देश हुँदा थपिन्छ चिकित्सकको लेर दिएका चिकित्सक बस्ती दिएका घर दिएका कति नै विटर ग्रेजुएल्ली इम्प्रुभ ल्याउनु बस्ती चाहिँ द को भुलिन चाहिने देश देशव्यापीहरू पछि छ पूर्व निश्चय पश्चिम तेपले नेवाते बस्ती अनि नेवारेहरू चाहिँ नि थपिन्छ है विटर क्रिएट आयो म्यानेज आऊ सस्टेन आऊ ओ थो इन्फ्रास्ट्रक्चर दिएका केही थपिन्छ हाम्रा इन्जोय ल्यायो नेवादेश इन्जोय नदिएको छोधक यो छौँ साइकल नेवारलेसन डेभलपबाट अनि नेवार सोया पिनेटी नेविन्य भुल छुटो यिमेरो लागि चाहिँ नि ऊ छेउ बेरका रहेछ ड्रिम छ यिनीहरू यिनीसँग झुँसान थ्याब साथ भुलि कम्युनिटी पनि छ सायद सेका काल नजुल्के भुलिसन सेका मका नझुल्के तर खसबर म बिनी छेउ गो कम्युनिटी छ यिनसँग चाहिँ छु पोलिसी काल देखाइरहेको रहेछ उयो त हड् या पोलिसीका यिनसँग सेकाका या झुसँग देखेर पोलिसी मका अनि ऊ हड्कैया पोलिसी र चाहिँ पोलिसी छेउ हिसाबमा राजनीतिको मार्फत छ को राजनीति थङ राजनीतिको म खो को राजनीति दुई सय पचास वर्ष भ्यायो ऊ चाहिँ नि राज्य राज्य त हिँड्सँग चाहिँ हट्दैन त्यहाँ उसको या थङ्कने उहाँ चाहिँ त्यही विस्तृत स्वरूपलाई चिताउँछ तपाईँहरूले हामीले थज्याउ चाहिँ नि हड्कैया राजनीति बिचमा चाहिँ झिट लान्छौँ जसलाई अथवा हड्कै या पक्ष चाहिँ हिँड्स गयो गयो किसम चाहिँ हिँड्छ हट्कै आएर ऊ हट्कै या पार्टी वञ्चित आएर झिन्नेवा त्यस गयो भूमिका भिट बाठा चाहिँ मकै बनाउँछ थो पक्ष चाहिँ जिउ विचार र झिसा मालाको डुवालमा जो रहेछ झिसा जी जी जी एक खासै मतलब कमिसन खना झिर्नेवाट चाहिँ विवादित जुवा गाडाए झिनेवास चाहिँ नि तिस सालर गाँदा झिर्नेवा त्यसमा छ उटा ओ उटा सपोर्ट मया ओ उटा सपोर्ट मया देखाए थो विभाजित जु चाहिँ छु छु नब्बुजना विभाजनले छु खेरीजना चाहिँ विभाजन हो छात विभाजन हो देखाए झिसोत देखाइरहेछ सब अफोर्ड राखेको छु खाना छु नि या चाहिँ अनु पर्सनल इस्यु लैछ नि पर्सनल इगो रहेछ नि फलाम सायद हाऊ यहाँकै बालामै ड्रप भयो होला जिउ विचार सपोर्ट हेर्नु मजाले सायद बुच्चाभिलाई यो लग्दुन बुराख्यान इगो रहेछ नि हो छौँ चाहिँ या त हो इगो यो प्रब्लमको या त चाहिँ नि छौँ सर्टेन पोलिटिकल आइडियोलोजी छ न यहाँकै बालामा खलाएमा अथवा पार्टी हाउ खजुर छ जे कङ्ग्रेसको सपोर्ट जिल्ला उनीहरू सपोर्ट क्या तिजा सपोर्ट आधारै भन्ने पोलिटिकल होइन फेरि पर्सनल हो पोलिटिकल न्यु न्यु र फेरिपट्टि चाहिँ तसली कारण होइन नेवाको चाहिँ विवादित जो खलियो अनि उ कारण चाहिँ नि जे लगभग पन्ध्र सोह्र वर्ष नै हो भने चाहिँ दिदी चाहिँ हरेक खासै खलायो कि पोलिटिकल केसेस किन्छ भोट दियो खासै थ खासै तर नेवार समाजको लागि जोपट्टि थिएँ त्यो धक्कु पोलिटिकल आइडियोलोजी ट्रा भस्किने छनाचन भएको थोपट्टि कल्चर झिसलदेखि खै खै भएको त प्रयास यहाँ याद नहेरेपछि जिटल चाहिँ नि अयो भावना जागेन चाहिँ केही त चाहिँ नि आवश्यक मौका दुःख थाहा छ एक्सप्रेसमा हेर्नु सायद झिउो स्वायत्त राज्य मङ्गल सङ्घर्ष समिति देवा जागरण मञ्च थोपट्टि छौँ यो इन्स्टिट्युसन चाहिँ नि वै भावना झिकेजिक दुःखमा खोइ सक्यो डुबी भावनाको बिझाउ तर एजु साना अनुहुने अझ न चाहिँ नि झिउ पोलिटिकल ह्याङबाट हिजो चाहिँ नि मुक्त झिया ऊ राजनैतिक रूपमा चाहिँ सिद्धान्त यो आधारित विभाजन झुक साना नेवायो लागि नपाउनु किसिमले चाहिँ बेल्ली प्रब्लम त दु दोस्रो उनीहरू चाहिँ अञ्चलपट्टि चाहिँ समस्या चाहिँ सुखना देखाइरहेको छ सिभिक सेन्स देखा झिङ भाइ सिभिक सेन्सहरूपट्टि चिजलाई वास्तविक उल्थायात देखाइरहेको छ नागरिक चेतनाको ऊ सिभिक सेन्सिभ प्रब्लम चाहिँ नि नेवा कम्युनिटी तस्करै थियो झि यानपट्टि छुन गतिविधि यो नेवा कम्युनिटी र चाहिने डेजरलाई गय ग्रीष्म लाइटहरू खाएँ त्यो कोही बिचामाया आयो त्यो प्रश्न अब एजुले छु गएको रहेछ विशेष यहाँ राजनीति या सपोर्ट काइप हुन्छ वेकअप इन्टर छ विचामाया वेकअप इन्टर गणत्रहरू छेउ चाहिने ठ्याक्क पद ललिप केन्द्र बाँकी नेवा त्यो प्रब्लम होइन दको छ कि तयार जी पहिला ऊ पद छ नि त्यहाँ परेतिकै जुसान मजुसानु जिरो जिरो लासोसित छौ पोजिसन रहिल्यो है एकदम नितान्त व्यक्तिगत उद्देश्य अथवा स्वार्थ यो कारण चाहिँ उयो कपिन्छ छौ यो तिसौँ वर्ष यो चाहिँ नेवा राजनीति हो वे कपिन यो चाहिने विदेशी ठाउँको विदेशी ध्वस्त यार्न तयारै चाहिँ त झिन्दु समाजले पिल्याइदिने त्यो चाहिँ छोड हिसाब हालग छ त्यो चाहिँ सिभिक सेन्सियो कमी खरिपट्टि चाहिँ अर्थाता अरे अठे <coughs> अखे जुर्का यहाँ थलो चाहिँ नि छुर्का घाँस नेवा ने एकता जिम्मा घाट छ कि तर एकता जिम्मा तोरीको चाहिँ प्रब्लम थियो चाहिँ नि ऊ नेवार त चाहिँ अनेकता अहिले नेवास यायर तिनी दिन चाहिँ नि हड्के यहाँपट्टि पोलिसी छ त्यो न्यु यो पोलिसी चाहिँ आक्रमण जीवले चाहिँ उकै छुचु उनीहरू गाइरहेको पोजिटिभ जुले गाइरहेको छ सिनर चाहिँ लेखेर मलाई सिक्किन्छ जी चिकेला इलेक्ट्रिकल इन्जिनियरिङ विद्यार्थी चुकाले होइन वेब एप्लिफिकेसनै न्यु वेब चाहिँ एड वर्क लेखाइरहेको छ उ चाहिँ एकदमै अपोजिया चाहिँ उके एज गर्ने हामीले ठन्चाइ उकै असर छुचु उनीहरू गइरहेको छ नेवार त्यो होल्डिङ चाहिँ हरेक क्षेत्र होल्डिङ चाहिँ लुचुजु होला समाजले ऊ होल्डिङ लुचुजुवाउने धक्लै तरौँको चाहिँ प्रब्लम छुचु खण्ड गरेर गाइरहेको छ जी थनवाया करिब निर्वाचन हुँदैन जी कोर बस्तिनँ सोया कोर बस्ती छ किनिदिन सोया पास्कै नाचना जी फेसबुकले चु थापिसा के खाइ पास्तिने प्रतिक्रिया त अनि चोमा थी, छापिदिनु म सकिन्छ मौखिक रूपमा धामदी प्रतिक्रिया त निन्दिएन अहिले थो सोयाले झिट चाहिँ नि छौ छुटा लगाएर आएको छ समाज चाहिँ नि फुल बमलाको डिसअर्गनाइज जुन चाहिँ नि कन्डिसनले बोल्नुहुन्छ कि थन्ठेलाको झिसमा आ गुरु परम्परागत संस्था देखियो नारा जुलुसी आऊ ग्रुस झिटे मल ढेका चाहिँ नि मुलुटेटो मुनिफुटाउ आऊ सम्भवत ऊ पुटाउँ चाहिँ नि आ पर्याप्त मुज्यू खलात घाटी रहे सिक्किमसँग ऊ मसोसियन जुजीमा ढिग रङ्गशाला ज्याकेटुमिन्याबाट ठाउँ दुई हजार मुनि मुनि चाहिँ प्रस्थितले भनौँ म थापुै म कारण छु भनेपट्टि चाहिँ निसन याद सायद चाहिँ एकदमै नपाउँछ न मेरो धोको आग्रह पूर्वाग्रह छ कि तयार भु चिन्तन मनन या जामा चित पनि उहाँ माझ जुलाई मजुलाई वो उयो यान्तीसँग एलजीले चाहिँ योको भाव या जुनसँग जुनसँग फाउँबाट खर्तालाई गएर गएको छ जुनसँग तिनै सुलजी थन्यो जस्तै झिटा चाहिने थनौ या सुल हो हिटो छुट महसुस जन गएर आएको छ नेपाली जी हरेक दिन जी न्युज अपडेट गरि चलाउँदो कास्मिना त चलाउँदो झिला सिउ थन्यो धेर ज्याचन भएदेखि अयो धम्म डम्म अथवा आत्मा विश्वास थिएला अठेतु तर थनवया जब जे थो चाहिने गल्ली गल्ली चाहे थन्यो चाहिँ मुनौतनाको खनासोया जिउ वा आत्मविश्वास चक्ना जो जेलाई थन्यो परिवर्तन वा मुन त्यो चाहिने सोच गुलि पान्छ उहाँलाई चाहिँ एक धेरै मोटो खनिकारका जिटाउको चाहिँ उहाँलाई छिटपिन थन्चोरा उयो वया अनुभव भन्दैन चाहिँ हामीले जुन चाहिँ यो कोहार दिनु झिं खनाउ चाहिँ छुर्का रहेछ डक्लै खनि तरङको समस्या भ्यो सहरीकरण एकदम चाहिँ नि ऱ्यापिड सहरीकरण जुन <coughs> अहिले थो सहरीकरण खनौको जू होन ऊ जुवने चाहिँ नि जुव जूँण कारण राजनीतिहरूले जो ढाँचा चाहिँ सुरु किन्द त यहाँ छेउ परिवर्तन वा मेरो परिवर्तन जुन भए ढापा सोया ठिना भएमा हो तर झन्झन छैन झन्झन छैन ऊ सेङ्क्यो वातावरण यहाँ छुजुलका रहेछ शनिबार सोया भुलिन थासे अनुमनौतेट त चाहिँ नि थन्चन के थन्चना जी भनेर आज काठमाडौँ भन्नुभयो काठमाडौँ भन्नुभयो भयो अयोपट्टि इन्भाइरोमेन्ट जब खास क्रिएट हामीलाई झिमाङ पनि छ झुवाइ प्रयोग गरेर झुवाङहरू पनि छ मेचोना झुखाएर सुकुमासी जी मासा ठो किसिममा मनौत चाहिँ नि जब थङ्गो यति थलो वयोपट्टि वयोपट्टिको राजनीतिहरू चोक हो उही त स्टक यहाँको लागि नेवारेसँग चाहिँ नि भिजा इलेभे भिजाएको हुन्छ नेवालतेसँग चाहिँ नि गो म्यासिभ माइग्रेसनले गर्दै को म्यासिभ माइग्रेसन यो अल्टिमेट रिजल्ट छु जी ऊ के चाहिँ झियो पोजिसन गर्नु भित्री ऊ खाँउ चाहिँ भिचामा थियो अहिले फेरि म चाहिँ नि म्यासिभ माइग्रेसन छु त्यो म्यासिभ माइग्रेसन मनोजको भित्र यो मुख चाहिँ वर् इकोनोमी निक छ नि इकोनोमी चाहिँ थापा यो सय एकदमै डाइनामिक जिरो हो भाइब्रान्ट जियो होला नाबा जे चाहिने छौँ एकदम पुस्तानी चाहिँ चाहिँ पसल चलाइने चौपट्टि झिल्नेवाला कसले यसको होला जे पाँच मिनटभन्दा जिन्स्यो पहिला जिमले चाहिँ छ मुनुना सामान यहाँ आए सबजी यो यसको भाउ कति बिस रुपियाँ स्वरमा हुँदैन पा तिमी किनेर खाँदैछु थुङ्गुने जुन लगाएर आएको छ ऊ एमाना चाहिँ सबजी यसको भाउ कति लिएर छ बिस रुपियाँ एक दुई सयहरू दुई सय हेर गाडी ल्याएको ल दुई सयमा दुई सय एक सय असीमा दिनुहोस् के उन्नु कहाँ मगा छु अरे सौजी त उसको याकमा चाहिँ भ्यू ग्राहक बिसाउने एघा याखेर चाहिँ बिग्र नि अनि बरु झी आउँदा ठ्याक्क झिना अनुसुन्छन् है थो ग्राहक चाहिँ थुन्छ ऊ विश्वनी म पनि भेट सिल देखाइरहेको छ अनि झिटल दिदी चिका जो छ नेपालीमा ओभित्र हामीलाई पनि त्यहाँ एना चाहिँ ग्राहकले हेर्दाखेरि हामीले एटिट्युड कम्प्लिटली अपोजिट होला त्यो कारण गेजिया दुर्गा रहेछ त्यो चाहिँ डाइनामिक भाइब्रेन्ट इकोनोमी चाहिँ गुज ल के यहाँ चाहिँ एटिच्युडै चेन्ज भयो इकोनोमिक डाइनामिक असर छ हामीले थो छोड चाहिँ साधारण इक्जाम्पल क्या तर ऊ इक्जाम्पल अफ त्यहाँ वे फिरो चाहिँ थौँ सय पाँच आठ दस वर्ष नेवार त्यो बिजनेस होल्डिङ चाहिँ कम ज्याउन चिउताजुलाई नेवार त थिए अप्पो माथिजुले हुनु त वाइ चाहिँ तिमी हुनाले ल्याउने अथवा मेरो तिनथानी हुना ल्याउने नेवा त्यस्तो फेरि थ्याङ्मोजिल भिजिटेट हाल्छौलाई हालचो साह्रो हुनु त्यो एटिच्युड परिवर्तन मजुर तर जब म्यासिभ माइग्रेसन होला म्यासिभ माइग्रेसनको बेला यति त्यहाँ चाहिँ एडल्ट मजुम लगाएर आएको छ यदि सरहरूले जिउ मैले अवस्थामा अहिले त्यो सिम्पल इक्जाम्पल तर ठुकै धुने चाहिँ नि आ नेवायक भविष्य स्कुलहरूपट्टि चाहिँ नि ल चाहिँ फोन तिन चाहिँ जे खनाउनु भनेर आज पनि छ गएर सोयादी जीवन र जिख खनाउँछौँ गएर आएको छ जब छौठासे झुन्सिया चौठासे झि झिटो यएको महकेको झङ्गा लाना जुइमा हेका जुइमा ख्याना जुइँमा बोकया अन नदेकी हुँदा अन्त इन्फ्रास्ट्रक्चर तयार आएर हुँदा हस्पिटल देखिनु हुँ र मेर हुन् यहाँ थाल्छ यहाँ कोही चाहे जुसेन उइट हाना धपु त छेना धपिउँथे बोल स्ना झिगु चाहिँ नि जिउ चाहिँ स्वर्ग फेरिजना नेवा भूमि दिन्छ नेपाल मण्डल बेगे नेवार राज्य बेगे हो झिउ महँगा यदि चाहिँ खछ ऊ चाहिँ नि डेस्टिन टु बी फेलियर छ ऊ चाहिँ अवश्य न असफल चाहिँ झि अयो र चाहिँ नि मैले बोज्यो आउनेर गएको छ झिसोमा पहिचान यो यो युनिटी झगेर या माछ यो भइस थोरो चाहिँ तङ्की मज्यो चियो भाषा तङ्के मज्यो संस्कृति तन्की मज्यो कल्चर तन्की मज्यो तन्की मुज्य खुल्नुहोस् यो कुरो तर माइग्रेसन प्रेसर र झिटो खयो वाफबाट टङ्का बि तन् तन्की मज्यो पृजर्भ यहाँ भएन सत्याग्रह ल्याउन दोकाउला नहाल चाहिँ नि हतियार बन्द खाल्दैन निहालला होला झिसो थियोपट्टि ख चाहिँ यदि भिचाइन सबै गाई भएको छ झिटो चाहिँ नि वास्तवमा तस्कर तस्कर ज्यानो अवस्था खन्नु यसो कान होइन थो राजनीति थोरै राजनीतिक लिचोडहरू हिसाबले चाहिँ यदि संस्कृत बेका छ झिन छुक्खाना चोनाहरू गएको रहेछ यो कोही इक्जाम्पललाई राजबाई गाइन न भइ बेला स्थानीय निकाय पुनर्संरचना न तबलाई याऊ कुनै यस किसिमका यहाँ रिङरोड त देख्यो घुमो इन्फ्रास्ट्रक्चर देख्यो अठ्याउँदा चाहिँ नि थो कर्मचारी भर्ना आयो न ल ले आरक्षणीय नाम नस चाहिँ नि भुन्न थो धक्कु खान चाहिँ नि सोष्ण गन्दगार भएको छ ऊ हरेक छेउ न छेउ पक्ष नेवार कम्युनिटी त चाहिँ नि अन्ठार ढक्क अप्ठ्यारै लागि जामछिन्थ्यो नोक्सानै लागि छ उपलब्धिकारै लागि र एकदम तर आन्दोलन सफल हुन्छ यो अवस्था चाहिँ खेङ्गा हुन्छ भनेर चाहिँ नि खोइ राजनीतिले लिचो चाहिँ एक अब हो लिचोटो चाहिँ नि हेरा थियो नेवाय भविष्य र बचाएको कि बचायामा अब खर्ता यो कुरा हो ऊ बचाया चाहिँ घेरा ग्याएरहरू थिएन झिसाउँ चाहिँ नि घाम फत गाह्रो भएको छ एकदम स्ट्राटेजिक प्लानिङ एरियामा ऊ स्ट्राटेजिक प्लानिङ नेवारको चाहिँ छेउ थिङ्क ट्याङ्क समूहत देखा ऊ त्यहाँ झेसाउँ धुने चौकी झेसाउँ थुने चौपी म तयार एकदम चाहिने यो कुन मिडिया अथवा चाहिँ <मुणति> बिस्तारै म चाहिँ छेउ थै किसिमले चाहिँ स्ट्राटेजी देखियो थै बिचमा बहस विश्लेषण विचार विमर्श यहाँ पनि प्लेटफर्म दिएका अर अनौधुनि चाहिँ नि झिस यो समाज हिजो चाहिँ नि अब जेचोक छुले यामा छुले अहिले अनौदुनि चाहिँ एकता वातावरण धेरै टिकाएर लियो कुन निष्कर्ष टिका माहौल यो चाहिँ धेरैमा धेरै चाहिँ ऊ महसुस छ हुन्छ तर हुने चौपी नपन सम्पत्त तथा कता हुने कुन न कुरा या <coughs> सम्भव त एट प्याकेट पूजा खुट्टामा खाएको थियो पामा होला त र एजारमा हो आवश्यकता महसुस चाहिँ नि फाउँ सय दस हजार वर्ष घडी चाहिँ अझै चाहिँ आवश्यकता महसुस जेऊ कमी जेछौँ फन्ड दोस्रोबाट जिन्स चाहिँ सिक्किम दोस्रोबाट जुन सिक्किम त भ्याटेन मेल्लो छौफ चाहिँ सुर्का भएको छ जुस त चाहिँ इजरायललाई जुस त धुम्बिन चाहिँ नि कस्तो खाना मरेको थुप्रो पनि अनि यी भा नै युनाइट ज्या यदि बलानु वया ठाउँ मतलब चाहिँ दिएको उनके चाहिँ गयो छमा जिउ जा मेरो जिउ जे त सपोर्ट यामाहरूको त्यो चाहिँ भावना दुर्जियाचन भइरहेको छ जी गजब चावला चावलाई गएको जी युनिभर्सिटीमा मिनेस्टर आएर चाहिँ पोस्ट त्यहाँ चलाउँदा मे अनसम्म ज्यू स्टुडेन्टहरू अब थन्चा युनियो अनचायुनियो चाहिँ चा गनगन उनी होइन यो पै खोला र जे जिम यहाँ उनकी चाडसँग ढिला ढुला लगाएको छैन उहाँ जुन छुझा ढुल्ला जे जिउ छ जिउँ चाहिँ खाएको छ ज्यू चाहिँ अनुमुना जी चाहिँ जिठा चाहियो यो लेख्दाखेरि जिठाऊ होमस्टे यो लागि हामी सोध्न व्यवस्थित झिभा गरेको रहेछ संसार चाहेको आए खाहिने झी नेवाल्यो बिचे जुन लेख्दा छ ऊ गनौ गनौ गनाउ भए मुसिङ चाहिँ नेवाली भएको रहेछ थै थिटिए जुसान फेरि चाहिँ उहिचनाले भाग हाल्दा छेउनु भएको छ उही थिली तेह्रमालीले गा अन चाहिँ नि भटिचा मतलब नाप्लाएरले गाएर ऊ खो चाहिँ ठिक्क पारे है होला तर चाहिँ व्यवहारले हेर्नु हो अनि थैयोपट्टि चाहिँ नि झिके सामाजिक रूपमा ठुलो लययो चिची नखिसो चाहिँ भिजाएनहरू मतलब गाह्रो लाग्छ नेवार योग्यता यो चाहिँ चिसो भाषण चाहिँ बिहानै मेरो खर्चताले जित भएको र यो पो चाहिँ केटेन भयो एकदम चिचिहाल्नु हिसाब संस्था नेवा नेवारमा यो को सङ्घ संस्था अनि म संस्था जित्ने कोसिसीमा चाहिँ बेनर जो चाहिँ गाह्रो को सङ्घ संस्था जुइज चाहिँ नि थाउ निजी उपलब्धि त त्याग ल्याएमा थाउ मतलब चाहिँ नि खर्च थौ हिसामा ल्याएवाला एजिटले चाहिँ नि सय दिश्छ एकदम सुखी सम्पन्न बाला तयार नै रुख्ने अथवा अहिले छ अल्टरनेट मतलब चाहिँ नि इन्कमै सोर्स दुई तिन तर प्रब्लम तर इन्कम जेनेरेट नै यामा जो फ्यामिली नै सपोर्ट यामा त्यो मैले हरेक बिना धेरै खेल्मा हो वो मुभमेन्टले हुन जब भनौँ त सर्टेन टाइम त के अरे नेवा मुभमेन्टले त नि अलिकति चाहिँ त कुल चिया हुने छा लाग्छ अनुहारलाई झिसा चाहिँ नि माया नयाँ ठाकुरहरू बाधा गरिदिएको हुनु होला वा किसिमको चाहिँ नि वु समस्याहरू उज चाहिँ नि समाधान या माया खपेका रहेछ यो चाहिँ नेवायको भविष्य तर खतरा चाहिँ है मतलब झिसा देखियो भुलिन चाहिँ निवा सङ्घ संस्था त हो यिन त चाहिँ सङ्घ संस्था देखिसकेको ऊ संस्था मार्फत इन्कम जेनेरेट यहाँ होइन सेल्फ सस्टेन्सी हो म आर्थिक रूपमा बल्लाका धर्षाघात चुनिएको ग्वालिया माहौलमा क्रिएट यहाँमा हो यहाँ यहाँ नि हो म यहाँ दार्जिलिङ सिंह संस्था टिका पनि हो चेतना न प्यारोल भ्याउन मारियो छिटो चाहिँ नि बोर्ड होला अहिले अन उनीहरू चाहिँ नि राजनैतिक रूपमा सल्लाह आएर जित छौँ धुक्कै मतलब चाहिँ मुक्ने रूपमा जी अन्त टोका पाखे अनुमनाले अन्त मनमैजु अन नेवा बस्ती दुधहरूलाई चाहिँ म सानो ढगुन मनाउने अब स्वानि गाह्रो खा ख पुजारी हो मनमैजुमा आए चाहिँ अजुमा हेर अन्त पुजारी चाहिँ चुन्छौँ खनालाई अनि अनसानी उखेक भन्छ खला खला अलिक जहीँ छुच्नु मेहनत गाह्रो छ थन नेवा त्यो स्थिति के दुई गाह्रो तपाईँको गाउन छेत्री हो यहाँ चाहिँ आल्ला नेवा बिहान भाइदिन अहिलेको मैले तिमी खला अहिले थनी नेवार नेताको सङ्घ भसिउराहरू मेरो बुस्युरालाई परिवर्तन चुनावहरू भयो उहाँलाई बुस्युरा जे एउटा नेटमेन्ट पास नि त नयाँ सब खाल गेरका नेवार मुभमेन्टले लगेछ नेवार समर्थन ज्ञा मया चुनावै दैनिकले भोट बिमो छेउ तर नाला चाहिँ नि सक्दैन नेवजी हिँड्छु होला अहिलेको तर अन्नलाई चाहिँ नि नाकले महिवार न अझै पनि खनिन्छ ढ्याक्यो मतलब गेरका रहेछ नेवार यो चाहिँ छेउ बस्ती मेऊ बस्ती मेऊ बस्ने मेऊ बस्ती नभयो उसको चाहिँ सम्पर्कलाई चाहिँ मूल खनी अनला चाहिँ नि ऊ कम्युनिकेसनै नेटवर्क नरू र यसले सो चाहिँ नि मिसकम्युनिकेसन यहाँलाई नेवा आन्दोलन जुल्ला ल यहीँ नै भनिन्छ यसलाई भनिन्छ खोजेको खोप ओली एकैचना भसनपुर वरिपरि त्यो पाठ आन्दोलन यहाँ त अहिले चाहिँ नि भचा टिपुल मतलब अठ्या चाहिँ एकदम नेवा चुत्ता तैपट्टि सगो थिमी थना थना नै निम्त्योमा जी तर ऊ अन अनि यो आन्दोलन माहौल समग्र नेता चाहिने गयो किसिमले झ्याकुचाउँदो सुझ्याचाउँदो झी नेवार त्यो चाहिँ नि एज अ कम्युनिटी वाइड झिसँग चाहिँ गयो पला झ्याँकिच्याउँदो झि लुवापिनसँग चाहिँ छुक्क लान्छ सामान्य नेवार समाजमा ल गएर छु मुसिबे अनि ए मसिब मुसिबले चुचिका दाजु जेचाउँदा ल खला म होला विश्वास मलाई छौ म कारण चाहिँ नि नेवा मुभमेन्टले त एकदम तल घटना चाहिँ समस्या जेचाउँ एजे जे छिपिन्डर खला राति या बिचो नेवा भविष्यलाई खला खार गाह्रो भए तर चाहिँ एकदम व्यावहारिक जिङ खनापट्टी चिठी र औन्दै जुन कि कपिएन जिरो होइन चिठी र औन तत र औख खन्छला छिपिन्डर गएरे त आख जिङलाई ध्यामुपु यसमा चाहिँ जी थयोपटी अवस्था र ढङ्गेर आवश्यक छुर गएर आज हिसौँ छेउ चाहिँ नेवा कन्सोटियम भएका चाहिँ छेउ थोपेटी सबाखेङ्गो न झगेदेखि छेउ चाहिँ सबा थ्याङ्कु देखारमा आए भुटियो तेलकाहीँ आसानी भयो अथवा चाहिँ जिटा चाहिँ सहकारी मोडल अथवा यो छेउ आर्थिक योपट्टि चाहिँ जापान गयोज्यो ऊ यहाँ किसान झिला तर उके प्रतिनिधित्व बस्ती बस्ती अनुसार धक्कै नेवा बस्ती पाके चिठी यहीँनिर खोजेको म चाहिँ उसी र धक्कु बस्ती बस्ती पाकेँ यो निसम्मसम्मको बस्ती प्रतिनिधि चाहिँ ढका भया अनि यो बैठकै सपोन बस्ती त्यही ठाउँ पनि नेवा सिचुएसन सुरु बस्ती छुट्नु बस्ती बस्ती पनि सामान्य नेवार त्यो खण्ड चाहिँ नि झिसो मिन्यो फुसा छमेसिया मियौँ यस्तो गुहार यहाँ जी जी आनवा जी सोया भुखा दिपाइको चाहिँ पुनर्निर्माण पुनर्संरचना गेट याचना गाहिँ सोला सरकारी पक्ष युलाई छिटिन्छ त खोस्यू या छु क्या छ अहिले जनस्तर र याद जनस्तर यादले झिन्छु खनर गाह्रो झिन्नेवाई छ ठाउँ निजी स्याउको जी झिन्केको थमेस्याचन अनि सार्वजनिक भित्र चाहिँ नि खतरा छ चन्दा तयार भन्दा चाहिँ याउँछन् अब जे उसै को मानवीय सहायता यो पक्षहरू छ जे चाहिँ नि प्रयोग गरिदिने जुन मखना सायद छिपिन्छ खाउँ जसरी करेक्सन याद छ तर जी फे गर्नु इ खाना मेरो छैन जस्तै घुमेसिया चाहिँ नि भया भया ऊ केही क्षेत्रले चाहिँ धाव मर्मो चुटी मर्मो अयो अयो तिनवटा चाहिँ नि गुमाङ्का गे जुन देखाएर आएको छ लापट्टि मन त निसामपट्टि मचादु भाटोमेस अ छर्कोमा छनाको छिम गा टोटा भएको होला थोपि मन चाहिँ मानवीय समस्या दुखिन्छ यिनीहरू चाहिँ मुना इन्सर छेन थट तिन छ ए व्यापारी तिन खाए चाहिँ चन्दाका जिल्ला यहाँ चाहिँ यिनीहरू तालिम दियो छु सिलाइ बुनाइ तालिम दियो छु चाहिँ ह्यान्डिक्राफ्ट भ्याइदियो एन अन्त ऊ हाम्रो चाहिँ स्थल स्थललाई त लियो खाँचो चाहिँ मतलब फेरि स्वेक्ले एकदम चिरहँ एनजिओसम्म ल्याएँ तर अर्खे ज्याया यात्रालाई झिनेवा त्यसमा पु मकुलाई मको नेवालिसन थै चाहिँ नि मानवीय उपकारी हो भुल त्यहाँ चाहिँ यहाँले चिज राख्ने चाहिँ तर ऊ त्यहाँ चाहिँ यो कुन हुने त टर्थ्यो नेवार चाहिँ नेवार चाहिँ के उपकारी आमाले हो जिसले थै किसिम यो चाहिँ नि ज्याखायात भयो जिसँग यदि नेवार आन्दोलन यो चाहिँ नि भाग दिएका यिनीहरूले फर्दै भएको छ ए नेवार त्यसबाट हेर्दा थलो चाहिँ यिनीहरू राज्य ओसालाई झिसकिस्ट सुने यो मेसेज हिसाब दिएको मुखर खाल हाल्ना छ र सोही छ चुनाव जुइ चुनावले चाहिँ नि हेड काउन्टी आधारमा भोटिङ जुई हेड काउन्टीको आधारले भोटिङ जित्नेलाई नेवारतिर समस्या दुर्घाटिकिन्छ होला उसान निका पुनर्सरचना बारेसिँदा गाउँ मैले जिउ त्यहाँ धामावटीमा हो समस्या जुन खोजी छ तर नेवार राज्य स्थापना यहाँको लागि न हिसाब मेड कम्युनिटी पनि त चाहिँ नि छिम्यू लिडरसिप झिमसक या या झिमसक उठाएर आज यो चसया चाहिँ बाँदा सिस्टम बिहान लक्षिणा चाहिने यस्तो बुझाइरहेको थियो वो किसिम यो भावना झिसा फेरि चाहिँ पिछोटि मुखर गाए हाल्नु भएको छ नेवा आन्दोलनले भविष्य चाहिँ उसले उज्जवल जुइमो लाग्दा चाहिँ अठाए ए ज्या थरोना नौ चाहिँ गे चाहिँ मान्ने जुन सोलाई झे पहिला पनि भएको छ ऊ विषय चाहिँ ल थरो रिपायु नकु चाहिने हिलाबुङ्गुको परिस्थिति हो ऊ हिलाबुङ्गो परिस्थिति झि आदप झिया झियो ला झिया नै बुझ्य लागि चाहिँ गेना या पोलिटिकली जियो बार्गेन पावरको लागि माल होला अमेरिका दुई चार लाख ज्यूज जसै चाहिँ नि होल दुई चार लाखहरू बिउँछ उसै अपयोग थियो क्या जस रेसियो यो आधार सोध्दै गएको छ नेपाली चाहिँ निवारको ने छ अमेरिका जिउस चाहिँ एकदम कम होला तर हिंसा चाहिँ नि यो थपिने बिचै यो अनि थपिने बिचे चाहिँ नि एकदम लगनशीलता मेहनत अनि हरेकसित चाहिँ नि सर्टेन सेक्टर त बिहाका थिछर बिहामा भेटिनीहरू चाहिँ भसा दियो कल्चर खत दिने त फ्री किने चाहिँ इन्सम्म पोलिटिकल पार्टी लबिङ ल्याएपछि त यहाँ अर्थतन्त्र चाहिँ कब्जा ल्याए विषय कया गयो इन्सर स्ट्राटेजी याना चाहिँ होल कन्ट्री चाहिँ इन्सरमा म अबी चाहिँ चुनाव एड्यान्डेट फुल पुग्ने चाहिँ थुप्रै एक्टहरू झिसौँ अठिया पुट्गा भएको छ झिसो अठिया मुभ्यो खयौँ भनेर इफ इन्सरलाई अनुसार नै एकदमै छुमे मरुले चाहिँ बिस्तारमा चाहिँ राइज्यायो झिकेर चाहिँ पहिल्यै यो गु दुःख यो कोलाई लस ल तर अर्जनक झिउ हो भने यो को सेक्टर त बाँकीलाई झिटा माउ छुर्काएर आएछ स्ट्राटेजीमा हो झिटा माउ छुर्काएर आएछ द कोइस्टर चाहिँ नि डिभिजन थके थके देख तर नेवा कम्युनिटीको लागि सोचे चाहिँ झिसा द कोही आइडियोलोजिकल डिभिजन या त चाहिँ छ कि त यहाँ झिजाइ नपोच्ने झिले अहिले पनि भावनामा यहाँ फतेक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 ग्रामको नानी ग्रोपको नाम लिएर छ यो सवारी नयाँ सफल ठाउँमा दर्शनसित हुने भन्ने त्यस्तो करेक्सन भयो अमेरिकामा यहाँको जुन नेपालै कम्पनी छ त्यो अमेरिकाबाट यहाँ हुन्छु बुनाउँछु अमेरिकामा छ अल हाम नचाउने नेपालयामै ध्यान र विविध व्यवस्थामा विशेषज्ञान मको जे जानकारसम्म भयो अलियापुट व्यवस्था पनि भिडियो केही जान पाउनुहोस् विकासलाई खेलेको दिन केही जानुभयो कहिले पनि तिमीले नै यहाँनिर ऊ तिमीले चाहिँ नेपाली जेनसम्म सेक्रेटरी लेभल चाहिँ सुरु हुनु ठाउँले जुन जोइन्ट डेभलपमेन्ट कोअपरेसनहरूलाई ठाउँमा जेएनजेट ऊ संस्था जुन आएको अहिले ग व्यवस्थापन टेन जी फोर जी पढाइमा हुन मात्रै जी मनी लगावामा जी टु पाउँछु जे विषय चलेको विषयमा चाहिँ व्यवस्थापन डिजास्टर म्यानेजमेन्टले छु विषय छु विषय फाइनेन्सियल म्यानेजमेन्ट छु म्यानेजमेन्ट आइटी म्यानेजमेन्ट सुस्तो त्यो डिजास्टर म्यानेजमेन्टले चाहिँ जी समाजमा त्यहाँ नहेसम्बन्ध दु विषय खप जी गन्त उनीहरूको विकासको विपद विकासको विपद जुन चाहिँ कसको शब्द विकास विकास हामी दिमागी ओके विपदमा हेर्नु हजुरमा विकास दिमागी रोसनजो ठुके खास विशेषज्ञ जे ध्यानमा भयो रोसन जो हामी सम्बन्धी क्लाइमेट चेन्ज सम्बन्धी तरमा विशेषज्ञ हो किनकि जानकार सम्बन्ध थप छ नेपालयालय चाहिँ हामी छु छौँ कन्ट्रिब्युसन नगरपालिका अरे आगामी जानुपर्ने भन्ने छु म युवा यहाँसम्मबाट आज चाहिँ विशेष चाहिँ पल्टाहिँ दुई गणा जुन छ जुन अलिअलि छ नि गर्छु एउटा जीवन चाहिँ रेडिकलमा छु रूपमा थियो तर उ जिटिहाल्छु सायद जुन सबै संस्था लगाउँथ्यो र संस्था चाहिँ कसमा तर लगाउँछु अलिअलि छ निको चो चाहिँ अलिक इमोसन्स मैले इमोसन्स छ जी घुसाउँछ भन्छ रेडिकली छ ओग्रिया छ कविता जे छिनी विकास सम्बन्धी विनाश सम्बन्धी नेवार सम्बन्धी भनिचार छ त्यसलाई चाहिँ जे कन्ट्रोल लान्छु वेसम्बन्धी छोचौँ छैन पवित्र छु र चिना चाहिँ छ झामालाई जे छ त्यो आउटर ड्रुइङ रोडी रियालिटी सुख वास्तविकता सुख थोर छिटो आउटर ड्रइङ सेकेन्ड ड्रिङ मावे ख कि मुआ ख माउ खसा मलाई मुआ खस पनि मान माओिजु म आउनु छोक छोचौँ छैन जिउ छयो थाप्नु चाहिँ जिउ आज भोलि चाहिँ खलाएर सिक्वेन्स पिरियडमा जो अझै हजुर गामै गामै उन्यो उडिटिट उनी हो टेबल ल्यायो जिठाई खलायो पछि बाहिर भयो आज आठो जे चाहिँ हाम्रो छेउ ट्रस्ट जे छुन पोलिटिकल संस्था आबद्ध भयो समाजवादी नेपाली काङ्ग्रेस एमाले भुटिया जे चाहिँ एकदम लाखमा राटे भयो जे संस्था चाहिँ आबद्ध पटक्कै म उके चाहिँ छोकियर जिम्मा छ मिचुट छु क्या चाहिँ मनको साम मनाउँछु त विशुद्ध नेवा आन्दोलनलाई मनको साम पनि मनाउँछ अलिक ठुटसम्म ठिक छ आउटर रिङ रोड विषयलाई चाहिँ अर्बन डेभलपमेन्ट थिएन अर्बन प्लानिङसँग जी रक्सिङ बस्न तरमी प्रान्टर झिङ्के हेर्सँग लागेको मजुन ठानै धेरै खासै हुँदैछौँ ठानै सिमाउनु गर्नु फर्स्ट रिङ रोड थापा डेग्लमा झिङ खुना झापा रिङ रोड खुना ओयो रोड भयो महलै बेग्लो अब रिङ रोडे जति भेज हो पहिलो रिङ रोडे आज दोस्रो रिङ छ्यामा ल ढिङ ठाउँ बाहिर छ मलाई पहिलो रिङ रिङ रोडेऊ यो कनेक्सन गेज हो सोया सेमको ऊ घुब्रे भायो ऊ सिक्स नाइन घुब्रेज यो केही सुविधा घुब्रे दियो अब रसुन जो ध्यानिँदैन वो मनोटो सु मनोटा भयो इन्सन थै हो सहर देख्नुको वा या थुटो डम्ब्यायो पहिकन रहना छ जजेर ध्यान दियो मनो उक्से मन डम्बिया लागि ठ्याक डुबुटेको थियो ताकि मेरो खाना वेपी मरिर फ्याटेरी उकेन जुन छु जिउ छु मिसो छु बाहुना लाग्छ बामा लाग्छ जी खमाउँछ है जिउ लागि चाहिँ बाहुनहरू जिउ लागि सुदिन मेरो स्वेटर म ठुला बामा चिज खा जी पास्किनातिर म डिस्कस जितिन भयो जिट डिस्कसाउन थुप्रो दक्षिण नपालाई चाहिँ झिमी खमाउनु त आउरोट रोड सेकेन्ड रिङ रोड गोलिएर देखिला तर सदम चाहिँ सूर्यया खाउँदैन सदम बगाउन चाहिँ टुकुबेट कुल उके कतिले बिमाउनु दक्षण नापालाई ल्यान्ड ड्राइभर्स खान फाइदा दिउँ नपा किसान त्यो त हामी त फाइदा दिउँ बुलिलो खाइदिनु छोइन पहिलो रिङ रोड दिएको बुझाए जिमी उके पाख्ने फैलिन्छ वा फर्स्ट रिङ रोड लेखि ढुङ्गा जिमिङ जग्गा घुवाको एरिया एरियाले उयो उकेँ पान जाया छौँ नयाँ नछु उकीहरू थिएन छु जब फर्स्ट रिङ्लो बेग र हिँडोहरूको झियामा झाँगामा हो लागु लु पाकुबुक होइन झाना घुना सिरेका छोमरु बोरबो छोमरु गछ मरुहरूका धा फोकेँ हामीलाई आ जुलु छु जाकी ज्यामा छोपिसकेको आउँछु सेकेन्ड मिङ्लो डेगा लेटाइदिएँ म सेकेन्ड मिङ्लो डेगहरू लागि आगै भा ठाउने जिमी टौमी जुई अरबपत्री चरणपति तपाईँको न ढेरिटो जे वा त यो ज्या जनाइ अब त्यहाँ दा पछि कोही दा आने तिस लाग्थ्यो नि यो मेन्टालिटी खुजाउ छेउको दोस्रो रिङ्लो डेको मुवा गुवाको रोला चाहिँ छिट कष्ट ठ्याएको पर्छ जिट हिँडो चितोनबिन थारो छिन् थाप्दो छुद्र चितोनबिन खाप्दो छोजु र सौरालय पनि तमा उनी गुवा गुवा चाहिँ अब त्यहाँ लाग्थ्यो नि छेसनमा उसले चाहिँ यदपट्याउन झिसलाई झिमे खाना बसको सियाउनु निस्कु झ्याची छुए कि म उनीहरूको यो अहिले आउनु सो राखे प्याथ्यो अलिअलि पाएँ र या अरे या उलियो उनीहरूको झि छुएँ मना एक पो छिरू झ्याती राख्ने खाउँ दोस्रो बातावरण झि रोसन छौँ सरी बासँग चाहिँ सासारलाई काठमाडौँ यो बाउ खानुको यो फ्यापियाउँदा खाएको यो खाना चाहिँ जेनेरेट्री कि फोर इटा भट्टा अपाई भट्टा यो गाडी र फोहोर ढुवेछु लोस्रो केही भारतमा उयो चाहिँ सुरु सुरु ड्राइँ फेरि पोल्युसन फन्डुए जुल उहाँ फम्ची पाखे ड्रा ड्राइप थियो साउथ एसिया थियो दक्षिण एसिया फोर र ड्राइ झुलो अब त्यहाँ लाख मनौँ पन्ध्र लाख मनौँ जीवले खासै भाग गर्नु जीव सबै त घुम्थ्यो नि पछि सङ्ख्यामा वा जग्गा ठाउँ निजी अड्जी रिङ र अटोर रिङ र ठेक छ विकास विरोधीका गाडी खुला विकास विरोधी त विकास थियो विपद म हो विपद त प्लस कुछ म हो विनाश म छु म जी खाँछु कुके विपद होइन यो कुरा चान्सेसमा विपद मानवीय सङ्कट खाद्य सुरक्षा थियो आए छि चिचारौँ पिने हेर्यानेमा हरेक चिज हेमा किलो जे किलो जाक्यो लुन मसिपुरमा अनि खाद्य सुरक्षा छु दिुके झिउ इकोनोमी बजी झियो खाद्य सुरक्षा छु पुर बारे छिउटा हाम्रो एउटा रिङ रोड देख्दा पालना ठाउँमा चाहिँ पाहाडी कसाउँ कसाउँ कोसाउँ कसाउँ देख्दाखेरि छ चाचुट अनि ग्रेनेरी गर्नुहुन्छ हरियाली गर्नुहुन्छ ओलै यहाँ र सुनसो ढाउ त साह्रै उयो गर्न ढियरले लहने जी बाई हुँदैन जमिनी कोही विकास अन्डर ग्राउन्ड विकासमा मेट्रो चलाएको केही लागि छुम अनलिपा लेमेर चाहिँ छि चाहिँ जमिनी चोइ लजु लेख्नुहुन्छ त्यो बाहिर बोक्न खोज्यो छि एउटै द्रोइम नेता छिडेको हैजी चाहिँ डेट लालिम्पाटमा छेज लोगेकै लागि लामपाट मुची मुची हुनुभयो कि रिङ रोडेट हुने हुन्मा ल अहिले हैजी चौमेश छिसो नफ्यामो हैजी जमा हुनु चाहिँ जमाउमा चाहिँ नफ्यामा लिसो रिङ रोड दोस्रो रिङ रोड ज्यू कि म जु बाटो चाहिँ मतलब चिसो चाहिँ टुमाउ अब केही चाहिँ सिक्के सेमाउने जा चिज छो छु चाहिँ जुन सही हेर्नु आफू त्यही बाहेक चाहिँ छे जे चाहिँ छोखाहरू जे पासासम्म निमिसिपिजीमा छेपाई पुल झेपाई शङ्करमरीमा तल आफू पनि सुल्या होला छेपा छुल्या विषमपुरी विषमपुरी चाहिँ पुल डिस्ट्रिक्ट छेपाई टम्मेल ल्या होलाेडेको उसले विषमपुरी पुलाउ ठेगा टम्मेल होला गनगन थिएन गनगन थिएन ठेवा ठुलो आर्कियोलोजीको थिएँ कोही लान्छौँ चाहिँ साइटिफिक कोहीहरू काठमाडौँ यहाँ थपे ठिमी बोडे गणतन्त्र मको ऊ पाएँ त्यो थियो हिस्ट्री पनि हुन्छ हिस्ट्री नेट हिस्ट्री ठ्याक्कै दुनियाँ चुला छौँ उकेको छौँ स्तृत अति नै मर्ने गणक डे आज नयाँ यावला सिट्नु उके धेर सामा ठोकै घाना आउने कहीँ लागि सिक्लो त कोही गर्न धेरै सेट हुने फै मगर लैजाना गल हुने थियो गलमा चाहिँ या फै मग्छ ऊ दुनिदिने दुनि पनि अस्तित्व गलम भनेर आउने पुरात्विक महत्वनी विकास विरुद्धी पटक्कै मिस विकास त विनाश नपा विपद नपाक नासोमा लोन्सको देखियो मेट्रोसको देखियो स्काइ ओभर ओभर ब्रिजको देखियो या चुनाउ विकास धेरै छ को चाहिँ म खुट यो छिसो चाहिँ चिन्तनको मनोन चाहिँ छिसा याद चाहिँ चिज अनुहुन्छ नि ओ जो अनौली बाजे आजि आउठो छिसो विकास यो नमुना ठाउँ गेज ग्यास हुन्छ आठ टकै नमुना बाला एकदम बागा ह्याउ विकासमा बाला ओ सस्टेनेबल जु दिगोज नदेखि दि� कनेश सेनाम नदेखि भिसौँ वर्षको छो हरियाली डु ऊ्यु खोज मनाइ तेजु आयो यो विकास आपेको छिसम्म गरौँ खनौ विकास खोज्नु अब यो रिङ रोड देख्छ करुङकिठानी आऊ ठोक हौ ठ्याचु मजु मेरो फ्युने च्याउ चेउ चाहिँ दुइज हुने छु बाँधो झुला ठिक जो इन्टरसेक्सन त बाङ्ला एकदम ठिकजु जे विकास छैन एकदम बाङ्ला छिसम्म अन्त्यो जिन्दा तर बुझियासम्म ऊ के छु आऊ यो रोड सेकेन्ड रोड न बसिया छु बाङ्ला छुने छिमो जी छुने खनौ मरू अहिले यसले चिन्तन के छ भने मन उन्टे इमोसनल एट्याचमेन्ट झिसोनिकन पाउँ ऊ भुझै पनि मुलुक तिमी झिठो सोनी गएर बाँधी मारेन कि जङ्क्यागी फ्याप्यौ अहिले यस भावनात्मक रूपमा फोन फोन लगाऊ म पटकै म लगाए भावना मरेको छ ऊ जी छु र चाहिँ थही स्वार्थलाई जुन भावनात्मक छिटेन ऊ केही न केही भ्यादैन हिसा पोलिटिकल्ली हिसा ग्राभेटमा गतिमा र जिउ स्टेसन अहिले जुलुसको मानौँ आठो रिङ्ग्रो धेर धेरैलाई भेला छ नि चाहिँ डेमोग्राफीको जनसङ्घीय अनुपात सेनाउनु जसलाई चाहिँ कतिपय गएर फेर्सन आजको आज कन्फ्लिट थियो म कन्फ्रिक्ट विभिन्न समुदाय बिचको कन्फ्लिक्ट तरौ जिक्समा गएर आ जे उभिछ यो बेरुद बेरुद्ध चाहिँ यस विरुद्ध फुक्सो डिउँ क्रिस्चियन त डु ठिकै मुस्लमान त डु गएन भएको आठ म जुन चिज आज त्यो चाहिँ तरुङ कन्सिप्ट मेरो जुन म उठियो जुन धेरै धेरै सर खेसरी मेरो किसिमको मनो छ कि मेरो छ मे खै ख मनो छ सुजातीय ठाउँ छौँ तर यदि चाहिँ धार्मिक कार्वनाए जो छ सेक्रिटेसन मिठाएर लगाउँछाना आज जित छु जिन्छु यो को चान्स आजको पनि आफ्नो सर दियो यहाँबाट एक ख हामी हिजो ठाउँतिर सम्मान पुरा ठान्छौँ अब मेरो छिउला झिम्याउला मिउला मुनो बढी ल्याउनु लागि को चाहिँ एनरसिटीपी पुन जिडिपी र उहाँ पनि मनो आउटडेटेड पनि मनो जो छिटो चिज हो नि अहिले आउटडेटेड मनो ढ्याक म याद दिँदो खो आउटर डेङ्गुरी दिनु छ भने खानु संस्कृति खतम खतम ठिक रहेछ ऊ केही जिज रहेछ आउटर बेङ्गली बारेजी जे पोजिटिभ मजो अब ठिकै फाइदासित जित्यो फाइदा जित हुनुहोस् अब विशेष न फाइदा चाहिँ अब सरकारी निकाय बिमा छुचो फाइदाकारी भौतिक मन्त्रालयसँग सुचो फाइदाकारी एकछिन ढिउला हार्डवेयर ठुलो ऊ बाहेक चाहिँ विशेष इन्ट्रेस्ट चाहिँ प्लटिङ उनीहरूसँग बिमाउँछ अहिले प्लान ड्राइभरसँग अलिक जग्गा झिका जग्गा नियमाका दिए ऊ जग्गा नियमाका दिएछु जति छौँ जग्गा उब्जौँ जग्गा उब्जाउँ जग्गा मिमोख लिया चाहिँ म अन्य फट्टा त्यही भन्दा ठुलो जग्गा अपासीलाई चाहिँ बिमा खाँदैन बिहेमा लाउने जग्गा बिमा लाउने अवश्य झुम्न ठुलो उनीहरूलाई छु होलमा लाउनु जग्गा चाहिँ खतम सिल्लो अब उयले पनि लिने फाइदा भइहाल्दा फाइदाका यमा हुनुहुन्छ अब जनसङ्ख्या चालिस लाख पचास लाख साठी लाख दिएर अब सिना ठाउँ चाहिँ अब आर्थिक इकोनोमी चाहिँ डराउँछु अरे अब सोच व्यापार गरेर ल अवश्य फाइदा चाहिँ हार्डवेयर व्यापार चम्केपछि सिमेन्टी उके टुपी चम्केपछि म पाइएछु र उके चाहिँ उकेमा छिटो बाई बाहेक चाहिँ छिटो पब्लिक त उहाँ पनि मनोट थरी पनि युवा बस्ती पनि मनोटि बाबा चाहिँ ठुलो पोजिटिभ जिम होला पोजिटिभ थियो जब विभिन्न जिमी जी चाहिँ ठाउँ तमी जिउ जो थियो ऊ भोलि पनिसम्म तर ऊ चाहिँ जिम हेर्ने फर्स्ट हिम्रो रिपिट जिउ छ मान्छे त्यहाँ हिम्रो फ्यामिली जमिले कुद्नु मन छ जग्गा पुऱ्याए लासु नि पुरा लासु नि एकजना दुईजना दुई दुई ऊ जुसु नि मेरो जग्गा यहाँबाट गाउँ नको यहाँबाट गाउनुको चुनेर गाउनुको यहाँ मलाई म छ आर्थिक सङ्कटै लागेको छ बत्तिस सालपट्टि ठाउँ त एकतिस बत्तिस सालको छे पुरा आर्थिक सङ्कटै लाग्थ्यो पहिलो दिनपट्टि किस्सा ठाउँ अब झुटलाई एक्लै इमोसनली इमोसनली गयो झुटु न झुला एउटा ठेडुजिया ठेजुटी भयो खसै हो मको त्यो चिन्तन यहाँ म चिज झुट जा कहाँ ठिक छु मिहन जिपो बाँड जीन झिकु ऊ के पोजिटिभली सुन्छु डेनफ हो जग्गा जग्गा बिहे जुल तर ऊ बाहेक झिला मेरो फाइदा दिएको जग्गा मेरो जग्गा देखि मन ह्युमन डाउन्सहरू मन डेमोग्राफी चेन्ज ल्याएको छु चिज अनेक अनेक चाहिँ खन्छ आफ्नै खनिया मको चिज आफ कुनै खन्दै चिजलाई जग्गा यो चार आना खाक्यो तिनजना ला एकजना जितो लाग्यो यो बाँड लायो बाढा ठेनसँग सेप लिएर अर्बन टेक्ला पनि हिसाब अर्बन प्लानिङ हिसाब तर उहाँले पहिला हिजो बेजोनिजो अलिक जानु राख्छ आफ्नो ज्या सुनाइहाल्छ यहाँमा अर्को सुनाएर जुनजना आयु अस्ति सरकारलाई ल्याएको चिज खाइ म खालको आयु छोरीले ल्याएको चिजै मको जिउ अधिकार प्राप्त जो प्रान्त प्रान्तीय सरकार स्वायत्त सरकार मोटको इनिसिएटमा ऊ छिओली बजी छु यहाँनिर बजीफु जुन ज्यादामा चाहिँ ठोस सरकारमा फैया ज्याए इम्पोज हिरो लागि इम्पोज ल्याए फ्यायामाको अवस्थामा उसले खोजी नेवा स्वायत्त राज्य मङ्कासँग शक्ति पाक्ने फै अधिकार सुनिश्चित हुन उसलाई ह्युमन इमोसन्स इमोसन्सले ए फैयामा जान्छन् थङ फैया मतलब ठङ् फया मतलब हेर्दैछौँ जिउ चाहिँ आउट अफ डिङ्गबाट जो विकासमा विपद हेर्मेजहरू विपद धोरिएको चान्सेस या जिँठो कुनै ठुलो जुबारे जितेको फ्लाम हो आज मनमा लिप महिना चाहिँ आ यो अप्रेलिङ र हो यो विपद या विनाश सुख को विनाशबारे ज्यामा बाना पोजिटिभ सुन्छु खन्छौँ डेफो दैन डेन्छौँ सुन्छौँ जिफो तर चिज हो लसेमा बानाको लशेमा छौँ बाना सुकेको फिरो ल्याएमा सुटान् लिएर अनि विकास लाउमा विभिन्न उयो जान्छ त्यस नाम ल अब भन्नुभएपछि हो रोपोटा जो त्यो त्यहाँ त्यो खेदे हामी छ दर्ता हामी सबैतिरमा दिएँ खुसी जानुभयो त जी खले सुमारी माया अनिता खेर बनाएको छ जो त्यो हुन्छ हजुर यात्रा चाहिँ हामीलाई ध्यान एकदमै मन नयागार नयाँ नयाँ जी रोशनजीलाई चाहिँ फेसबुक चाहिँ हाम्रो ठाउँ र यो चार भन्ने त्यहाँ ठाउँ रुखजीलाई हिँडी ढापा नगएको अहिले ढापा नद्याएन गएको नज्याएको कोही कोही विषय ठाउँसम्म नेपालीमा विपट व्यवस्थाहरू विशेष गरी ध्यानहरूले आफू हिनी राजनीतिहरू खाना गर्दै गुना जुन विपट व्यवस्था पनि ग्रहको त्यहाँतिर हुन्छ भन्नु पऱ्यो खुजी भए तर गएकोमा चाहिँ घु प्रस्तुति छ ऊ प्रस्तुत लिपा चाहिँ जी चाहिँ ठुलो केही चाहिँ सम्बन्ध राजनीति एकदम चाहिँ छाउँ लिएर रोशनजे ढापा सूर्य रोशनजी गुजे खेटी भयो ऊ अनन्दिंजी चाहिँ सुझ्यायो रोसन चाहिँ ढापा सूर्य सौमा सुध्रिभा त्यहाँ नेपाल विभिन्न राजनीति परिवर्तनबाट ऊ हरेक परिवेश वर्ष श्रेष्ठ गएको धेरै त्यस्तो पालन चाहिँ छन् झाँसमा रहेको थिएँ त्यो अनुरोध आएका छन् विभिन्न नेवा बस्ती चाहिँ जयराजी रहेको थियो अनि यहाँ गएका अनि त्यसको बेला चाहिँ सरकार ठिक छिक्यो कमेन्ट त खन्त धार मास्थ्यो खन्तलाई हिउँ सही त होला चिकमिनो कुङखेन मास्थ्यो होला होला कुङखेन गान्नुलाई यसलाई काटिन पनि गइरहेको छ ढिजे छौ कल्चर चाहिँ विषयवस्तु यो दायरा जुन चुनाव छौ खते छेउ ढिनँ हुन चाहिँ सिपिआई खनिका अहिले ऊ विषयवस्तु सया पिने योपट्टि एसपिएफले सम्बन्धित जो झुसान ऊ पिने उनले छिसँग खना नाम त्यहाँ पिकामा हो निष्कर्ष ऊ निष्कर्ष चाहिँ प्या मोए अरेभित्र चाहिँ हट्टा न झिठान एक्सपेक्ट क्याउ चिपिने उनसक उनी हेर्स मतलब नुचु बिउ हिसाबमा झि बिहेपट्टि जानकारी कन्टेन्ट अनि लुप हाजु बिहे त्यो कन्टेन्ट यो डायरा दिने हेर्छ वेबजी गाजी ऊ आसेनौ अपो मतलब टपिकलाई छ नि तर अपोजिट पिनियन हेर्छ नै स्वायत्त राज्य मका सङ्घर्ष समिति पाठ्य केन्द्रित लखियर भूमिकापट्टि वो मतलब चाहिँ गैर घर छ ऊ चाहिँ जी एक्सपेक्टमा एनपट्टि वेकअपिनसँग छु जाजो आयोजनाहरू जा होला मका सङ्घर्ष समिति दिने यो वेकअपिनियन चाहिँ हामीका गतिविधि वा अनपुनिय वेकअप युनियन नेगोसिएसन छ संस्था बुझेन संस्था संस्थागत बनेन थक निम्ति कन्फ्लिक्टको नेगोसिएसन छेउछु नि ऊ नेगोसिएसन यो वेकअप इन्स गुट हामा ख ऊ त्यही यो लागि छिपिनियन हेर्छ चाहिँ नि वेकअप छ ऊ चाहिँ सचेयान तय छिपिन त मतलब चाहिँ नि व्यक्तिगत तौर अथवा सामूहिक तौर सम्बोधन यान दिइएका चाहिँ जीव आशया अले झिङसँग ढाँच गु बिहपट्टि नुकुनाको सम्बन्धित ढाँचमा चाहिँ पहिला जस्तो ध्याज जिउ धा मनेर भयो तर ग्याक नचियाकै क्या अरे घातहरूले ध्यामुखपट्टि र छिप्पिन छ मुखमा चाहिँ टच एन्ड दिला एजिया गेन्जिङपट्टि चाहिँ इलागुडे त्यहाँ मेरो चार पाँच मिनट गाएर गाएर घाती चाओरा छिप्छु राजनीतिक परिवर्तन अर्दै सत्य घाटो ठुपुस्तो भएको छ गु ध्याली थुपिसैले जिउ चाहिने विचार छुदुर गइरहेको छ झिसाउँ छौ हाइवे यो कल्पना ज्ञान mm. अहिले वा हाइवेले साइकल चलाइन्छ मना देही कार चलाइन्छ मना देही बस चलाइन्छ दे। समाज होइन अठे चाहिने स्लो स्पिडमा प्रगति ल्याइदियो फास्ट स्पिडमा प्रगति ल्याइदियो र झिस समानता यो नारा दियो mm. समानता यो नारा दिलाई झिसाउँ झुपेसी न स्पिड चाहिँ नि बराबर झिमा परिकल्पना यहाँ नि हो परिकल्पना यहाँले साइकोलो चाहिँ काफिस्पिड बाँकी होला विज्ञान नियमसँग चाहिँ नि असम्भव थियो तर म यो समाजले त यदि उचित ट्रेनिङ बिलका रहेको छ ऊ चेपान पिन्छ नेवा बलबुटे यहाँ चलाके आफ्नै होला एजु कारण यहाँ चाहिँ ऊ त यो चाहिँ झि प्रगति न यो ऊ आ यदि राउफी चेपानबी न्यूनै लान्थ्यो नेवा बर्मु तिनीहरू गु प्रगति घर इन्टरस्ट क्यान्डिडेट जू ल मजे ल नेवा समाज होमुले खे बर्मु समाजहरू क्यान्डिडेटहरू कन्सिल बर्मु समाज गाडीहरूलाई खेबर्मुए भने जी लिनो बोर्नु गायन जी चाहिँ नेवा बोल्नु या वो वो, आ, आ 25 ते ते ने त नेवार दिने भन्छ होला ऊ जुलले चाहिँ अब के छुक्क छ ह्युमन डेभलपमेन्ट इन्डेक्समा सुक्किनेरिकाइरहेको छ कम सय यहाँ पच्चिस पर्सेन्ट भेवा त्यो चाहिँ नि समवेयर अराउन्ड पच्चिस किस्यू रेन्जहरू अनि बर्मु त खे बोर्मुट है भर्मुटे <laughs> रेन्ज चाहिँ नि अठ्यात दस बाह्र यो रेन्जै ला अब छो पच्चिस तिस वर्ष यो लिया लिपा वा धेरै खण्ड देखाइरहेको छ नेवाले पच्चिस तिस छ वा चाहिँ नि तिस पच्चिस यो रेन्ज चाहिँ ऊ लाँदो खण्ड अनि खे बोर्मुटे चाहिँ नि गो इमो चाहिँ रेन्ज छ ऊ दस बाह्र यो रेन्जमा थाहा भयो इम्यो चाहिँ नि अठार पच्चिस तिस यो अथवा चाहिँ नि ऊ रेन्ज मतलब झन्डै झन्डै नेवातै त भेटेछ यो लेभलै थ्यान्ड अहिले एक्सिलेरेसन रेट झिसन सोद्ध गइरहेछ नेबाट एक्सिलरेसन रेट एकदमै कम खल्डो नेप्यो चाहिँ खे गर्नु तिनीहरू चाहिँ एक्सिलरेसन रेट एकदम खल्डो अनि बाँकी नेपी जनजाति पेला एक्सिलेरेसन रेट अलमोस्ट स्टप हुन्छ खोइ किसिमको चाहिँ नि विवाद भएको छुइनँ छ यो जातीय रूपमा सोद्धा भएको छ असमानता जगर गएको थियो वेब भाउ पऱ्यो है मतलब झिस यदि यदि बताउँ त बाह्र चाहिँ नि अट्ठाइस थाहामा देखाइरहेको छ झिउ नेवा नचाहिँ तिस अनब छयालिसको थेनमालो पचासको थ्यान मारो अहिले अनुमो चुसे छयालिस पचास मध्ये चाहिँ अन पाट्टि अवस्था जु देखाइरहेको छ अनि चाहिँ समानान्त समानान्तर विकास चाहिँ जू खन्मरो बुझेन मन्त्री नखनमरो खनमरो रिफ्लेक्ट जियो एजिया रिफ्लेक्ट जियो थो थैरो खै त चाहिँ नि झिसा हान्न बिहा देखाइरहेको छ मन्त्री मरो एजियावाचन मन्त्री तेमा भ्याजना सरकार तिनहरू लगाइरहेको छ अयोपट्टि अभियान हाम्रो झिउ समाजहरू प्रतिपादक चाहिँ असर लाग्यो खण्डो युज चाहिँ गैर हैज्य पनि लगाइरहेको छ झिसँग यदि फोकस झिसँग एकदम स्पष्ट रूपमा सिकेमा कि जूठ विश्लेषण नेपालले विभिन्न राजनीतिक सिद्धान्त यो चाहिँ प्रतिस्पर्धा जो खन्दो विभेद विवाद जो खन्दो वो वास्तविक विभाग यो चाहिँ मु हो, खाने पनि चाहिँ मूलवासी पनि त डिसप्लेस ल्यायो यहाँ उद्देश्य उकिने चाहिँ नि डिसप्लेस हुँदैन या ढिउ सम्बन्ध है उनी चाहिँ विवाद मतलब एजु कारण होइन एजु कारण होइन चाहिँ थो ढिसँग बु बिरोध याना चाहिँ एकदम स्ट्रेट उता मतलब चाहिँ नि थो फेक फ्याँकेर फ्याम्बर उदिन्छ या त गासाउ एकदम चर्को बिरोध यान्छ उच्च अर्को विरोध योजना चाहिँ भनौँ यिनी त उनीहरू चाहिँ इनर स्ट्राटेजी देखेर यिनीहरू भद्र सहमति देखाएको यिनीहरू इनर स्ट्राटेजी देखेर झिसा एउटा चाहिँ नि अप्रत्यक्ष रूपमा मोटिभेसन चाहिँ ब्याचनला कसो झि भद्र सहमति मधेकल भाषा र नेवाट चाहिँ छु होइन घा तिका सकिसन्च यापट्टि अवसर देखा ब्याचनला ठो विषय चाहिँ झिसा सोचाइ होला सोचेमा चाहिँ झी विरोध यामा आन्दोलन यामा या या यदि झिके विदाउटि झिकेबद्ध टेका छ रङ्गशाला जाएको झिसम बुलु मुङकान उपलब्धि झिसन पनि कहिपट्टि रछ्या हुँदै थिएँ ऊ चाहिँ विचारमा चाहिँ हो त दोस्रो वना चाहिँ छु अब आउटडोर रिङ रोड र जग्गाहरू पनि यो फेन्सिङ भित्र भाँच चाहिएको डेर्का रहेछ नि उयो विरोधलाई झुल वेत र अब त्यही चाहिँ विपद सम्बन्धी यो खतै ननाउना नेवा सम्बन्धित चुता टेदिन सबसिके आउटर रिङ रोड अथवा थयपट्टि चाहिँ विरोध बोजेको मको हो या बुझ्यू झा धापट्टि छेउ पक्ष अनि कर्तव्यान चाहिँ नि या जुसँग मुवाब्जा बिउ धाएपट्टि छौ पक्ष न्यु पक्ष यो चाहिँ विरोध त होला झि खनाउँ चाहिँ छोरी गएको छ ठुलो विरोध चाहिँ झिको लागि फाइदाजनक मज हो झिसाउँ मुवाब्जा बिउ जग्गाको आवश्यकता विरोध यावतहरू पनि वो चाहिँ गेयर कान्छ चा अप्ओपिलेट घाटा हो तर कहाँ जस्तो कार घाटो परित्याग्यो आत्मसम्म पनि हो यस होइन अहिले थ्रो आउटडोर विन्डोर ढेके मजुर ठुलो चाहिँ नि जिन्यो अस्तित्व हरनजी फेजी एजुगा थियो अहिले किसिमले चाहिँ नि गु खला हो को चाहिँ ऊ चाहिँ ठाउँ हिसाबमा डाइरेक्ट कन्सर्टेसनै विज स्ट्याडीको डाइरेक्ट कन्सन्ट्रेसनै उहाँ चाहिँ नि थियो निश्चित अवधिको लागि चाहिँ बन्दै यहाँ तर हाम्रो सर्टेन टाइम दिमा ऊ हानो चाहिँ आ, वे मुभमेन्ट हाम्रो चाहिँ रिसाइकल जेऊज सायद अस दस पर्सेन्ट हेर न आउटर रिङरोड छ झिसाउ चाहिँ अस्पताल छ हाम्रो आउन उस चोरको जिया गाउँ होइन आज झिटाउन दस पर्सेन्ट हेर्यो स्ट्रेन्ट तयार छिटो बिरोध याद फै कि थैमोपेट प्रब्लम हेर्छौँ एज या झिसाउँ चाहिँ नि थोपेटी विरोध याडले ऊ बिरोधी छिसो आउटर रिङरोड देखियो खास झिनो चाहिँ नि कन्सर्न र छोटो कन्सर्टले थियोपेटी सल्युसन छुट्दा हिसाब नेगोसिएसन यादको लागि ऊ नेगोसिएसनै झिर चाहिँ नि प्लान ए प्लान बी प्लान सी रहेको ऊ वर्कआउटै झिसा इन्टरनल लियामा झिर खालि त्यो जे मज्यो जे मजुर गाँसरी जना झिस जम्ता पनि बिरोडिय जान्छु नि ऊ मास्क के न फुसा बल केही नै फुसा छौ टाइमी लागि बसपन्जी तर बल केही म फेरि गा नहुँझै बिहा हुने अनि उहाँहरू चाहिँ टाइम मुजुर गएको हेरिपछि चाहिँ नि ऊ यसो सर उहाँहरू चाहिँ मात्रै यसो झन् दियो न गएको छ तिन सय तर त्यो विचारे अठी मुख चाहिँ झिसामा मारे छु मार गएको हो ऊ न थप्यायो अथवा चाहिँ न थप्यायो भ्यो भने चाहिँ डिसिजन त गभर्मेन्ट र जान्छ होला ऊ डिसिजन डिसिजन मेकिङ प्रोसेस चाहिँ स्टेक होल्डर झिपिङको जिपिउँ केही पार्टी जिपी चाहिँ नि झिम्यो पार्टिसिपेसनै डिस्डन्या झिम् त छ कि त या छिपी चाहिँ नि आपुरवासित वा ठाउँ डिस्टन्या डिस्टनियापट्टि अधिकार जुन्त भ्यू झिमसा सय चाहिँ बिस मिटर या माल् पचास मिटर या माल्ला अथवा चाहिँ पाँच मिटर या माल्ला झिमस या ऊ पाँच सय मिटर जग्गा झिन्छ क्या भएर ल्यान्ड कुलिङ जान मिलायमाल्ला जग्गा लाभ्यन्त सेटिस्फाई जान घेन या भयो ऊ जिम्मेवारी दिन्छ या छा रहेछ एकदमै झिमो कम्युनिटीले म जब झिन्छ थौ कम्युनिटी म्यानेज या अधिकार क्षमताको क्यासिटी झिन्के रु झिन्छ या झिन्छ या या आवश्यक मजु हेरेका अधिकार कहाँ उसमा यदि आन्दोलन या त हार्छ बरु चाहिँ झिलो लानेलाई फर्नु चाहिँ म आफ्नो झिफोनी मोक्ने होला ऊ छेउ चाहिँ झिकेछौँ विचार सिक्किनाको चाहिँ सेयर गरेर अन अना झिया मेरोपट्टि चाहिँ किनभनेको आप्रवासी त्यसमा प्रगति खो विषयले चाहिँ नि जे योको नभए म छार्का रहेछ थुप्रै व्यक्तिगत खनाउ खा अलिक चाहिँ योको पर्सनल लिमिटेसन यो जित खुइसके जित ह चाहिँ छ्यापिनु नै गएर जि खन खकन माल देखेर आएको छ सायद चाहिँ हाम्रो ऊ एकदमै पर्सनल न जित हो तर एजुली झिसो छुसु एउटा चाहिँ झिसा बिताएर गएर आएको छ ग्लोबलाइजेसनै तर ग्लोबलाइजेसन जमाना थङ्कने चाहिँ ट्रेन चाहिँ हिराबुस हुँदा वा ट्रेनले चाहिँ चिसो फिगमा आए भएको यो ग्लोबलाइजेसनले गेट गाह्रो आएको छ सी ठाइ चलाउन न्याउन या जुन न्याठामा ओपनली हुन्थ्यो ट्रेन्ड अनुसार चाहिँ युरोपियन युनियन गठन जुन खिम्याउन अयोपट्टि चाहिँ नि देखाओ तर थङ्कने ग्लोबलाइजेसन वा चाहिँ रिभर्स जो अवस्था हुन्छ अरू ब्रेक्जिट चिपिन्छ सिएसियो ब्रिटेन ब्रिटेनमा चाहिँ जिपिङ ग्लोबलाइजेसनलाई माना या तर जिमियोथ्याट जुनसम्म मानाइ जायो भने त्यो चाहिँ थिङ्किङ ग्लोबल एक्टिङ लोकलको कन्सेप्ट खाला इम्पावर्ड लोकल रिजन भएपछि उ चाहिँ उयो चल्नु एज लोकल स्ट्रेन्थ डेभलप ग्या लोकल क्यापासिटी डेभलप ग्यायो भनेपछि गुड ट्रेन वे ऊ ट्रेनले यदि छिपिन्छ आइपी न्यू जेनेरेसनै पे नेवा त छ ऊ नेवा चाहिँ विथ नेवा भ्याल्युज यदि यिनीहरू चाहिँ ट्रेन एडबाट झिसन चाहिँ नि झी थाना चाहिँ एक्टिङ लोकल एयामा छिपिङ थान फोना चलो प्लस टू यहाँ चलाउँ विदेश स्क्रिन बोर्ड मोखो एक्टिङ लोकलमा याद भएको छ फ्युचर मोडल अथवा एक्टिङ लोकल याद लागि झियो बिच युनिटी डेमा झिके पोलिटिकल अवेरनेस सोसियल अवेरनेस आवश्यक जुटहरूको थियो मुभमेन्ट नेवार मुभमेन्ट यो छो पार्ट याना, एक चिक्पिन्छ ढ्याका जुनको खत दिएको छ उके चाहिँ नि एकदमै तरौँ चिक्पिन्छ इमेजिने एन्ड मोटिभेटिभ स्ट्रेन्ट हार्न रिएक्टिमिनेट जुडहरू चाहिँ जिउको चाहिँ फिलोसफी जुटमा जे एकदम चियामा यो को फत ध्यान क्लियर मजुर देखाइरहेको छ चियामा पुरा यहाँ क्लियर याद लागि दोस्रो अनाओना अना मेपट्टि जीवन भ्याड घाट विचारमा चाहिँ अन्तर्राष्ट्रिय कानुन चाहिँ छौँ ग्रेजी हुँदैछ कानुनै एकदम विशेषज्ञलाई म खो तर कानुनमा चाहिँ छु त हेर्दा छ नि कानुन मूलवासीले यो चाहिँ नै छौ प्रायोरिटी इमोक्रेटी चाहिँ प्रायोरिटी दिएको सिस्टम चाहिँ इस्टाब्लिस मैले म चाहिँ यो चाहिँ डेमोक्रेसी जुन लाग्छ डेमोक्रेसी सक्सेस मुभी फुटघा चाहिँ वोट हु आठो ख चाहिने स्थानीय निकाय पुनर्संरचना यो सवाल होइन सम्बन्धित जेफो जी ढाक्छ अब पोलिटिकल इस्यु जुले उता स्किप आउँछ यहाँ जिटाउँ चाहिने छौ गयोपट्टि चाहिने सिनारी केन्द्र गाएर आएको छ जितमो जुन चिपिन्छ सियो अन चाहिने छौवटा बरु पन्ध्र नम्बरवटा जेपो थसै नि हो यो स्थानीय निकाय निर्वाचनै अन चार हजार अब चार हजार भोटरमध्ये धक्कु चार हजारे करिब दुई हजार पच्चिस सय फेबोरमो या जुसा न यो पनि चाहिने तिन चार पुस्ता पाँच छ पुस्ता पनि चाहिँ चुम्चाउँ अनैपिङ होला एजिया चाहिँ ऊ फेबोरमो त नेवार त नभ एसिमले जिया नेवार कम्युनिट नाफ घुमिल जिया चुम्चाउँ अयोपिन फेबोरमुहरू चाहिँ माइनस नयाँ भने मूलवासीहरू छिसा पनि छौ चाहिने झिउ या कब्जा त्यो किसिमले चाहिने बनाउँछ उदाहर त केहीमाहरू लगेको छु अब प्रब्लम ग्याजुल लगाइरहेको छ अब यो चाहिने इलेक्सन यदि अञ्चोल लगाइरहेको छ तिनीहरू ठो चाहिँ दस बाह्र वर्षभित्र माइग्रेट जुट्ने पपुलेसन भोटर काउन्टी आशा पैँतिस हजार रुभा सुटा अनैपी नफैपी चाहिँ चार हजार मनाउँदा चुनाव लडा त्यहाँ लाग्थ्यो म आछु क्या भन्दैछ आछुलाई एठुस चाहिँ नि ठो दस वर्ष धुने चाहिँ थलोवाप यो लागि पोलिटिकल राइट चिज चाहिँ भयोपट्टि चाहिँ म मुभमेन्ट कहाँमा थो म एकदम सिरियस सिरियस थो विषयले साथैपट्टि चाहिँ मिडिया यङ क्लब जे ना छौँ यो बाहिर खला मिडिया उनीहरूको कहि विषयले खला देखाइरहेछ झिसाउँ त्यो चाहिँ नि गेयामारका विचार या नयाँ हिसाब चाहिँ नि फ्याँदा खलादेखिको प्रजातन्त्रमा सबैको अधिकार बराबर हुन्छ फ्याँक यहाँ गाड्छ नि मोफ माहौल टिकान हिज यो भोइस चाहिँ प्या प्यावै प्याव नयाँ अन चाहिँ दबेजी अवस्था छर्का रहेछ डेमोक्रेसीलाई हेराउँदै प्रायोरिटी दियो चाहिँ झिकै कन्सेप्ट अझान भयो तर डेमोक्रेसी हो सदाबहा रुल हो छौँ जग्गामा म जु मेरो किसिमको रुल नजु जुइमा हो देखेमा हो रुल गएन देखीहरूको विषयलाई पहिला चाहिँ वर्कआउटा चाहिँ छ मूलवासी हो आप्रवासी बिच विभेद गएको गभर्नर पोलिटिकल पावर क्याट डिसिजन मेकिङ पावर क्याटर मूलवासी जुइएमा म मूलवासी जुएपछि अधिकार अन पाँच वर्ष चुनाव जिल्ला दस वर्ष चुनाव जिल्ला बिस वर्ष चुनाव जिल्ला तिन पुस्ता चुनाव जिल्ला पाँच पुस्ता चुनाव जिल्ला गुली पुस्ता गुलि समय चुन कि उइटर चाहिँ नि मूलवासी अधिकार चाहिँ मूलवासी मोचु लिका आएको छ ही क्यान बी अ भोटर बट ही क्यान नट बी अ रुलर ही क्यान नट बी अ डिसिजन मेकर त्यहाँपट्टि थोपट्टि किसिमको कन्सेप्ट चाहिँ नि सम्भव चाहिँ नि आ नेक्स्ट पोलिटिकल फेज यहाँ ढिलो संता यो चाहिँ झिझ गुली माथिपछि यहाँमा ल नेक्स्ट फेजले चाहिँ नि हो माथिपछि मया देखाइरहेछ झियो अस्तित्व चाहिँ रक्षियामुखी अवस्था चाहिँ उही चौकला ठोख चाहिँ नि थो विषयले चिपिन्छ अन्तर्राष्ट्रिय कानुनले चाहिँ गे खु खरहरू चाहिँ का, ऊ कानुन नभए परिचय परिचित जुमिन नपो चाहिँ सरसल्लाह थो कन्सेप्टमा गइरहेको छ स्ट्राटेजिक रूपमा चाहिँ गोप्लेन माससँग के न फैमाको पावरसँग के नफैमो धेर खर चाहिँ थाल्छ नला अधिकारको लिएम होला अन चाहिँ नि थो नयाँ विषयले गएको नान्छ छिङ्किस्टुङ्गी धेरै भएको यी मन कारण चाहिँ टिस्टुङ्सका झाला जिब्राफ्रीबाट मा भएको छ दिपावलीले चाहिँ जिउ लिपाले पहिचानी विषयले चाहिँ हिजो थोर ठाउपट्टि गु मौलिक नाच्ने माथि फेसबुक होइन जुन एउटा पोस्टिङ त यो चुनाउ हुँदैछ म बोले घाएर चाहिँ तर जिवै आउन चाहिँ नि छुनी लाग्यो अनुछौँ चाहिँ बहस विवाद जुचाउँ थाहा छ मन मनौँ त नभए खै नसैले छिस छौ चाहिने छौ नुले खुसी गाडाहरूलाई देख म फाउँ चाहिँ छेस्त निमेस्तो भाला वा उँचो वँ उइट छेउ ढ्यापाउँ झ्यापा ज्याए छौ माहौल अनि चाहिँ झिउ नालो बच्याए उहाँहरूले माहौल चाहिँ बिस्तारो बोला झि दैवी छौँ च्या छौँ ठिकै छुट्याइरहेको गाडीहरू छ ठोलो इफेक्ट के छ इफेक्ट गाँदाखेरि स्नो बलिङ इफेक्ट हेर्ने क्रिएट हो म चाहिँ छिपिन हिल्डिवा थुम्चाइदिँदैछ भने झिक्पिन छ झिस यहाँपट्टि हरेक जगाउँ छ अ पत्रिका छाप्दै छु भने लवा न चाहिँ नि नयाँ खाए छ रिपिट मया छरास वयक सवेका जिता चाहिँ नि अ ठो अधिकार मन्त्रको अधिकार मन्त्र छन्दास गएगा निलाई हुन्छ सछिबा त्यसै तिसा छम निर्वाना धाफ रिपिट मया तर झिके डुप्लिके आइडिया त छटा तयार छौ चाहिँ नि स्नोबोलीङ इफेक्ट बेना क्रिएट याे भक्ने सम्वर्कआउट या स्नोबोलीङ इफेक्ट लगा साथ चाहिँ अ चिपिन स स्ना स्ना जको सुजुमा को भेजिट गरास झपकु गाइ नि झपकाइले थे पाँच ज म अहिले खासै छि छवार चाहिँ चपोइ र ठ्याक्क गरेर घर टिका छुट्टाहाल्छ ऊ सबै चाहिँ गुरुगुरु गुरुगुरु टुटौँ उनी भए ऊ मेरोपट्टि चपोइर उहाँ तासै तासै तग गरेर तग गरेर तग गरेर झुटौँ होइन चेतना यो अभियान हेर्न अझै स्लो बर्निङ इफेक्ट यदि चिज छ क्रिएटिया मोख्तर काल्ला त्यो गोपेन सक्छ सक्ने चिमो हो झिठा झिचौपटिको असर झिसन ओवा मुभेन्ट त्यो असर चाहिँ सुचियाचन गएर आएको छ स्नो बलिङ इफेक्ट म के स्नो बल्सको झिसकुप्रिय त्यो उच्च घर छे चाहिँ वार्मिङ इफेक्ट जिया चाहिँ टेम्परेचरबाट झिले बोग्ले जुथे चिगवा चिगो थियो हुनु थुप्रो ट्रेन चाहिँ झिसो अब उल्टा या लागि जे ढयो पार्दैन छुचिआछ जिर घटिङ नहुनाउँछु सायद रेकर्डिङ हेर्न उहाँहरूमा अहिले जे म नायु पहिचानी सवाललाई ढाटिना चाहिँ गरिरहेको रहेछ अस्ति स्लो बर्निङ इफेक्ट जिएर चाहिँ अन छौ माहौल धेरै क्रिएटिया चलिरहेको छ उठाएको चाहिँ नि बप्पा गाँदाखेरि चाहिँ ढ्याटाएको झिउ चुको दिन झिउ भाषामा बप्पा अन मार्यो छौँ नदु अहिले धपैसना चाहिँ अन बप्पा बप्पासँग नचके लाभासु कि अहिले बप्पाईँ दिनु पहिला चाहिँ डुबी झिनेवाद आ अनुवया चाहिँ धपुपिने दिन आप्रवासीले मुना चवाइदुँदा यिनीहरूसँग उठाएको ना परिवर्तन हेर्नुहोस् छुआ छो छु तरिरहेको छ विशेष्वर महादेव गाना पर्सि है थो ना परिवर्तन या जुन तरौ राजनीति जुन गा चिकिन्छ होला शिव बालकेमा ल थो चाहिँ नि फ्रान्सिस हामी त न धौँस यहाँ चाहिँ दुई सय पच्चिस दुई सय बिस पच्चिस वर्ष ल्याएँ म ना परिवर्तन याना घेना पोकटो मैले यो मश्लेषण यहाँ भविष्यवाणी अन्नको ठ्याक्क वे ख अन्न चाहिँ आन लागेछ जुनले थो चाहिँ नि बक्पाई र विशेष्वर महादेव पेका चाहिँ नि अनय महायुद् या त सुसु बोर्मु सर या त्यो अनि चाहिँ नि या तपाईँलाई छापे धिमागे उोठाए चाहिँ विशेष्वर महादेव हेरका चाहिँ नाते छियो माहौल दिएका अहिले अनचाहिने जब ठो नाएर खिलो चेतना उमिन्छ गनजी ठोथाए विशेष्वर महादेव हो जिमी बप्पा बप्पामा हेर्दा अन अनु चौपी मनाउँ त मलाई चाहिँ नि हा भावना चाहिँ नि गोविषयले अनि चाहिँ नि हुँदैन हामी यत्रो चाहिँ यो गरिसक्यो एउटा छे छ थाहा छैन इन्सर साइन बोर्ड त यहाँ विशेश्वर महादेव एउटा चाहिँ इन्सान थप्रिया छ यहाँ तर विरोधले पनि सपोज यहाँ भयो अहिले हाम्रो इन्सान चाहिँ नि छ्याक भेटारहेको छ ल भइहाल्यो त्यसैले बप्पेश्वर महादेव गराउनु थाहा छ बपेश्वर महादेव जिमो ठ्याक बप्पा बप्पा जिमार घा जिमी हजुर लिमी भेगा अब एकछिन बन थ्याङ्का एनजिओका जिम बस्यो तर ऊ छौ नेव पहिचान मतलब चाहिँ नि अहिलेको आन्दोलन अहिले थै आन्दोलनमा यदि चाहिँ घनाउन जेचौँथ्यो ऊ आन्दोलन यहाँ त छिपिन्छ स्वायत्त मङ्गा राज्य मङ्गा सङ्घर्ष समितिमा बस छिपिन्छ सम्भव त सायद तर शिल लगा आएको छ अटै स्वतस्फूर्त आन्दोलन जो थाहा छिपिङ सह कि छिमेदिने छिपिँदो रहेको थिएँ ऊ सह तयारी छ र अठुलो लगाएर आएको छ जुन यो कोही ज्याकै थाहा रहेछ जिख खना स्वतस्फूर्त रूपमा मनाउँदैछ हरेक इन्डिभिजुअल झिलि जी मन लाग बसे चौसान नापाउँच मैलेसम्म नेवार जुन लगाएर आएछ हिजो जिउ चाहिँ लगभग डेढ घन्टा जिउ बस्यो ट्राभलसम्म किसान नेवा गएको चाहिँ किसानी योसम्म नेवार जिया किसानी खेती गयो गयो चुनौती ज्याजना समस्या लिएर चाहिँ एकदम पाकल खला खला होला गएको खलान छ दिउने बसेन होइन उयो सिट लिउने चौन म चाहिँ कहाँ मेजिज यहाँ घुमेर उयो झिम्फ्या गुे थ्याए फ्याए फ्याए अन्त चाहिँ झुट्टा ज्यासुन्द्या ठुल्ली पछि वेकपिङ थाउ लचका जानु मेपिने यो चाहिँ नेवा पनि हो चाहिँ समस्या वेकअपिन्छ कहाँनिर कि झिन जिताउ चाहिँ एकदमै बालु खेल्छु कि सायद अयोगपट्टि समस्या थोम छिपिन्छ गो चाहिँ हिरुवा जुवा चाहिँ छिपिन्छ भावना त या छिनेवा र यसको लागि बिहामा हालमा घासना चलाइदिन्छ गो लेभलै छिप्पिन्छ जानकारी क्याउ चाहिँ कुताउता सायद मजुम खला घाट जिटाउ चाहिँ अटिफ खेल्छु होला जो छ अयो कि अयोग गु समस्या त ख ऊ समस्या त छिपिनु मञ्च पाठ्य विजयमा ख भयो एकचोटि ठो जे नजरमा भए ग्याप नेटवर्क ग्याप ओ बस्ती बस्ती बिल समस्या त तङ्क्यो खाँ छिपिन्छ कुटा यहाँनिर लाग्छ यो कोही चिज ग्याफै या त अफि भए जे थियो जन्मिनेर सङ्ग छ सिगेसहरू चाहिँ सङ्क्रान्ति लियो र साठी राति मोर्चा सङ्घर्ष संविधान र सूर्य जान् एउटा ड्याजी डाटोजी श्रेष्ठ हो गौरव लगमा लिँदै जाउँ एउटा डेटो बिराम्रे एकजना बुले